नमस्कार एवं हार्दिक स्वागत विभादन कार्यक्रम अर्पण समर्पणको प्रतीक्षा गरेर हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा हर्टरनेट अनलाइन रेडियो अर्पण कममा लगन गरेर तीन बजीसम्मको यो बीचमा हामी रहनेछौ र यो बीचमा रहेदुर आवाजहरू आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौ तिनै आवाजलाई तपाईँले आफ्नो आफन्त जनिष्ठ मित्र साथी घर परिवार समक्षण गर्न चाहनुहोस् भने र तपाईँ कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फटाफट गरिहाल्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय अनि शून्य छपन्न पाँच त्रिसठी यति लक्रमलाई अगाडि बढाउन चाहन्छु एउटा आवाजबाट पृष्ठभूमिमा गुन्जिसकेको छ पछिल्लो समयमा बजारमा आएका हो सितारा म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो एक नारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा सुझिएको आवाज हो जय जय हो सानो तिम्रो जिन्दगी सुखमय होस् कुलेन्द्र बैश्वरमानी पूर्ण खला विश्वको आवाजमा सुझी आवाज यति बेला तपाईँको लागि कार्यक्रमको शुभारम्भ सुक सुकी आवाज बिर्साउँछौ आवाज पछि तपाईँसँग कुराकानी गर्नको लागि हामी आउने नै छौँ तपाईँ डायल गर्दै गर्नुहोला स्टुडियोको टेलिफोन नम्बर शून्य र शून्य जय हो जय जय होस् तिम्रो जय जय हो थो पायो सुन झरोस् मै झैरो न पारोस् सानो तिम्रो जिन्दगी सुखमय हो झुम्भानोस् जय जय हो जय जय होस, होस तिम्रो जय जय हो थो पास् रो नपारोस् सानो तिम्रो जिन्दगी सुख भयो होस जय जय सारों तिम्रो जिंदगी सुख हो प्रीरा दी भाने को जय जय हो जय जय आवाजमा सुझिएको आवाज कार्यक्रम अर्पण समर्पणको पहिलो लोकदोही आवाज सँगसँगै आवाज बिसाइसकेका छौँ र यिनी आवाजहरूलाई आफ्ना साथीसँग इष्टमित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुला फटाफट डाल गरिहाल्नुहोला शून्य छपन्न बत्तीस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र आइसकेको इसारा प्रविधि कक्षबाट मित्र राजले गर्दैछन् उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हजुर नमस्ते कहाँबाट को, को बोल्दै हुनुहुन्छ ठिक छौ खाजा भइसक्यो मिलनको खाइस भयो अथवा कार्यक्रम सकिए पछाडि काठमाडौँतिर गर्मी कस्तो छ हल्का शीतलता र हल्का बादलिन्छ कति बेला कति बेला चर्को घाम लाग्छ फत्ते हुँदैन होइन यो मौसम नै साह्रै झ्याली छ सा, कति बेला के हुन्छ थाहा नै हुँदैन ख मिलनजी कार्यक्रममा आउनु भएको छ हामी एकैछिन पछाडि एउटा लोक धेरै आवाज बजाउँदैछौँ तिम्रै नाम दिलमा मेटाइनौ काँ गयौ र संसार खोज्दा तिमीलाई भेटाइन कस समर्पण गर्न हुन्छ विशेष गरी सम्झिनु पर्दा सर्वप्रथम त हजुर ल दादा धन्यवादमा हुने राज दादालाई अर्पण समर्पण एक सय साठ म पाँच मिडास कार्यक्रम अर्पण समर्पण बस्नुभएका सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु र मेरो पराकमा बस्नुहुने बुवा मम्मी दादा दिपक चेपाङ मामा रिजन बहिनी सान्थे चेपाङ र बहिनी रुचि र त हजुरको कार्यक्रम चाहिँ दादा मेरो साथीहरूले यहाँ सुनिरहनु भएको छ कि सुन्नु भएको छ समूहमा नाम भन्नुपर्दा चाहिँ सपना मगर सरस्वती कौशिला अरुणा अलिसा अलिसा कविता मेनु आइषा भावना किना उसा युनिसा प्रमिला पवित्र रुचा र मलाई मलाई मिलन चेपाङ भनेर चिन्न तिमी सम्पूर्ण साथीहरूलाई समिति जी लागि काठमाडौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा टेलिफोन लाइनमा आइसक्नु भएको छ पार्वतीजी हो शान्तिजी आरामै हुनुहोस् जहिले पनि झुक्क्याउनु पर्छ र शान्ति गाह्रो हुन्छ झुक्ख्याइदिऊ क्यारे आज पनि भन्ने लागिहाल्छ अनि झुक्ख्याउनु शान्तिको खाजा भइसक्यो अथवा राज्यले शान्ति कार्यक्रमले है त एउटा बजाउनेछौँ कार्यक्रम मार्फत कस कसलाई समर्पण गर्नुहुन्छ शान्तिले सा, धन्यवाद अनि मेरो घर परिवारको लागि अनि त्यहाँबाट राज्यको तर्फबाट पनि धेरै धेरै धन्यवाद छ अरे है शान्ति सहभागिताको लागि धन्यवाद अन्त्यसम्म रहनुहोला हामीसँगै छुट्टी भयो है नमस्ते नमस्ते शान्ति लामा सहभागिताम्बर खुल्ला छ दुईवटा बाटो मध्ये कुनै बाटो रोजेर आउनुहोला कार्यक्रममा अर्को एउटा पृष्ठभूमिमा पछिल्लो समयमा समय डिजिटलबाट बजारमा आएको आवाज हो स्थानीय कलाकार योगेश समालको उत्कृष्ट लय तथा शब्द सृजना हो भनी जमुना राणाको आवाजमा सजिवको आवाज हो तिम्रै नामा दिलमा मेठाइन गीत संग्रहमा समावेशी आवाज, आवाज सुन्छौ आजसँगै छोटो व्यापारिक विश्राममा जान्छौ विश्राम पछि हामी फेरि टे नाम गयोकै निष्ठोरे माया ढो संसार तिमीलाई तिमलाई नाम लिएर बाजा छो लिएर बाजा छो तिम्रै माया मोटोमा साझा छो तिम्रै नाम दिलमा भेटे ना।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 सुनो नीस का खरीद बिक्री राशि अनुसार बीसो वर्ष पुरानो वर्षा बजार में चौबीस कोटी देख वर्ष बे चार पचास चौसठी एक सय पैतिस पुनश्चर्य किरण सुनसादी पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार नेपाल ठीक पारी पारिपट्टि चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ चाहिन्छ थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ न्यु नेसनल बुक्स एन्डेसनरी जाउँ सधैँ घरी हामी हामी सदै का, का, पाठ्य पुस्तक धार्मिक किताब अफिस का पर्ने स्टेशनरी सामानकूद का सामग्री पाइन का साथ ही सीम कार्ड एन टी सी एनसिल रिचार्ज कार्डसल मूल्य बिक्रीनल बुक साइट न्यू नेशनल छपन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानबे पांच पचास एकसठी छ सन्नाइस समझे सौरा छो घरे समझे छो घ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 तिमी मलाई भए बिहे एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणाली बाइकु नि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 घर तथ को सजावट का एक पटक समझने पड़ने नाम आसिया हामी कहाँ घर सजाटका सामग्रीहरू कार्पेट पर्दा पर्दाको डन्डी डोरमेट मेट्रिक्स कुस कुसन कभर सोफाको कभर फोमेट फिटिङ तथा पर्दा सिलाउने व्यवस्था छ सम्पर्क आसिया रतनगर दुई टाढी उद्योग वाणिज्य संकेटको अगाडि भेट सँगै फोन शून्य मोबाइल अन्ठानब्बे चार शाखा कार्यालय मेन रोड नारायण नेपाल बैङ्क नजिकै अफिस बैंक तथा वित्तीय संस्था को आवश्यक पड़े भर्टिकल फैनेसिंग पर्दा पाइन आसिया होम डेकोर समझो कोठा सजाने सपना पूरा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 कार्यक्रम अर्पण समर्पणको सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोलो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा लगन गरेर आवाजहरू हामी तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ र तिनै आवाजलाई तपाईँले आफ्नो साथीसँग इष्टमित्र आफन्त जनपति समर्पण गर्न चाहनुहुन्छ भने लाइनमा कोही मित्र हुनुहुन्छ भनेर इसारा मिल्दैछ कहाँबाट कोही साथी आउनुहुन्छ उहाँलाई बोलाउँछु यति बेलाको क्रममा हजुर नमस्ते हेलो हेलो हेलो कोही साथी आउनुहुन्छ तर कुराकानी हुन सकिरहेको छुइनँ यति अर्को एकजना साथीलाई म विद्रा अन्तर्गत गर्दैछु हजुर नमस्ते laiyo maya tu yedi ko haso chu yedi ko haso bho, bho. aile ma lai kei haso taso tho ye hajur eklo tarani बाझली राम राम छ भन्दिन एमारे खरानी दुई दिनको हाँसो भए मलाई त्यही हासो, हासो पस भ एक्लो परानी बाथुली राम राम छ भन्दी एम राम छ भन्दी हेलो हजुर नमस्ते कहाँबाट बोल्नुभयो रसुईलेत्री आउनुहुन्छ तपाईँको आवाज केही अस्पष्ट आइरहेको छ विनोद खेड कार्यक्रममा आउनु भएको छ आरामै त हुनुहुन्छ नि होइन खाजा भइसक्यो अथवा भएको छैन यहाँको सुझ कार्यक्रममा आउनु भएको छ विनोद हामी अन्त्यमा एउटा आवाज बचाउनेछौँ माया प्रेम सिकाउने मास्टर चाहिएको छ नज नाज खालको भाका कस कसलाई समर्पण गर्नुहुन्छ कार्यक्रम अर्पण समर्पण व्यवसायबाट विस्तारै समयले नेटव काट्ने तर्खर गर्दैछ तर एकजना साथीसँग हामी अन्तिममा कुराकानी गर्छौ भनेर राज्यले इसारा गर्दै हुनुहोस् र आजको लागि अन्तिम भाग्यवाणी श्रोता टेलिफोन लाइनमा आइसक्नु भएको छ को, को हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ त्यस पछाडि हामी कार्यक्रमबाट विधायकका हातहरू हल्लाउनै पर्ने हुन्छ यति बेला आजको लागि अन्तिम मित्र हजुर नमस्ते हेलो कोही साथ हो को को को साथी हुनुहुन्छ कुराकानीको क्रमलाई जुटाउने प्रयत्नमा जुटिरहेको छु तर केही समस्या आइलागेको छ एकजना साथी हजुर नमस्ते हेलो साथीहरू आउँछ तर कुराकानी हुन सकिरहेको छैन सुन्ना छप्पन्न र सुन्ना छपन्न बाट त्रिसठी तिन सय तेत्तिसको बाटो खुल्ला थियो कार्यक्रम अर्पण समर्पणको अवसायीमा तिन बजे यो यात्रामा हामी जुटिरहेका थियौँ प्रविधि कक्षीबाट मित्र राज अनि आवाजबाट मसुर्य सङ्गीत बाईको जात पनि मिलिरहेको छ र समुद्र लुकधरी आवाजहरू पनि छँदै छन् र अब पनि कुराकानी गर्न सक्दैनौँ भने रहेछ अन्तिम साङ्गेतिक आवाज गुन्जिसकेको छ सहभागिताको लागि मिलन काठमाडौँबाट शान्ति लामा र विनोद छेत्री तपाईँलाई धन्यवाद अनि टेलिफोन सम्पर्कको प्रयासमा जुट्नुहुने प्रयासरत रहनु तपाईँ सम्पूर्ण धेरै धन्यवाद अनि धन्यवाद कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु सँगै धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र राजलाई पनि र पृष्ठभूमिमा गुन्जिरहेको छ गणित अब मास्टर तेजस अनि आजको श्रृङ्खला सहयात्री सूर्य ढकाल विदा सी थी अल्ले बोलने भाई ए मेरे पीड़ित शो अ बुका कैंप इंग्लिश गणित पढ़ाने ए अब हमला मया प्र सीका चाहिए हमारे मैं पेरिम सीका चाहिए कि <muchos> सुख सुकाई कला एक को नज होना चाह बि बुका कैंपस इंग्लिश गणित पढ़ाने अब हालै म यहाँ तेरी सिकाउने मास्टर चाहिएछ अब हालै म यहाँ तेरी सिकाउने मास्टर चाहिएछ दुनियामा पुरानो र विश्वास नाम पर्वत पुस्तक एन्ड स्टेसनरी पुस्तक एन्ड पर्वत पुस्तक एन्ड स्टेसनरी होइन के <गगे> छ त्यहाँ